नेपाल कम्युनिस्ट पार्टी मनमोहन समूह गठन दुई हजार प्यार पैँतिस छत्तिस सालमा मनमोहन अधिकारीले फेरि पार्टी बनाउन प्रयास गर्नुभयो उहाँले पाटनका साथीहरू पहिला पुष्पलालसँग आबद्ध रहेका पोखरा गण्डकी बुटबल भैरव पाल्पा लुम्बिनीतिरका साथीहरू समेटेर एकता सम्मेलन आयोजना गर्नुभएको रहेछ त्यस सम्मेलनमा हामीलाई पनि भाग लिन खबर पठाउनु भयो मर कमल कोइराला पाटनमा आयोजना भएको उक्त सम्मेलनमा ढिलो पुग्यौँ त्यहाँबाट नेपाल कम्युनिस्ट पार्टी गठन गरियो जुनपछि बोलीचालीको भाषामा मनमोहन समूह भनी चर्चित भयो कार्यक्रममा नौलो जनवादी कार्यक्रमलाई अङ्गीकार गरियो र कार्यनीतिको सवालमा निरङ्कुश पंचायती व्यवस्थाका विरुद्ध जनताको हक बहालीको सङ्घर्षलाई अघि बढाउने निर्णय गरियो पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा हिक्मत सिंह भण्डारी चुनिनुभयो एमएस थापा सिद्धिलाल सिंह र म पोलिट ब्युरोमा छानियो केन्द्रीय कमिटीमा कमल कोइरेला नेपालगञ्जबाट माधव गेवाली पोखराबाट खेमनारायण ढुङ्गाना पाटनबाट रामबहादुर श्रेष्ठ छानिनु भयो पाटन पूर्व कोशी पोखरा लुंबिनी रगज को संगठन समेत एकीकृत गरेर बनेको नया केन्द्रीय संगठन को आधार इलाका तीन ही ठाव थे यह संगठन बने पर मेरे कास्की पाल्पापालगंज लगाय का ठावर में जाने आने क्रम बढ़ो पोखरा में खेमनारायण ढुंगा चर्चित वकील मानन पोखरा जहांक घर में बस्ते वहां को परिवार साहे मिलनसार थी उहाँकै घरको छेउमा एमएस थापाको घर पनि थियो अब हाम्रो राजनैतिक क्रियाकलापको थलो पोखरा पनि हुन थाल्यो हु। पोखरामा हामीले धेरै बैठक गऱ्यौँ एकपटक चिप्लीढुङ्गामा सरकारको आदेश तोडेर हामीले आमसभा गऱ्यौँ त्यहाँ झन्डै तिन हजार मानिसको उपस्थिति थियो सभामा मैले पनि बोलेँ प्रहरीले घेराहारी चार्ज गर्यो र भिड तितरबित पार्यो त्यहाँका साथीहरूले बुद्धिजीवीसँग भेटघाट र छलफल कार्यक्रम पनि राख्नुभएको थियो कार्यक्रममा पोखराका बुद्धिजीवी वकिल र रा प्राध्यापकहरूको राम्रो उपस्थिति थियो म आफू पनि कानुन व्यवसायी भएको हुनाले पोखराका वकिल साथीहरूसँग राम्रो सम्बन्ध हुने नै भयो बुद्धिजीवी प्राध्यापक र काङ्ग्रेसका नेताहरूसँग निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा प्रजातन्त्र बहालीको सम्बन्धमा एउटै सोच भएपछि आत्मीय सम्बन्ध भयो त्यसपछि म धेरै पटक बुटवल बुटवलतिर पनि गएँ त्यहाँ हाम्रो बस्ने थलो शङ्कर थियो जहाँ हाम्रो पार्टीको राम्रो आधार थियो त्यहाँका प्रमुख व्यक्तिहरूमध्ये मोहनलाल आचार्य नेत्रपन्थी केशव गेवालीहरू हुनुहुन्थ्यो त्यहाँ केशव गेवालीको घरमा ठुलो सम्मेलनको आयोजना गरियो कैयौँ प्रशिक्षण कार्यक्रम चलाइयो मैले त्यहाँ आयोजना गरिएको जुलुसमा भाग लिएको छु आमसभा बोलेको छु लुम्बिनी अझ बुटवल भैरव क्षेत्रमा पार्टीका महत्त्वपूर्ण र राम्रा राम्रा कार्यक्रम भएका थिए पाल्पामा पनि हाम्रो पार्टीको कामको विस्तार अत्यन्त राम्रो थियो म नेपालगञ्ज पनि धेरै पटक गएँ त्यहाँ मधु गुरु कार्यरत हुनुहुन्थ्यो उहाँको नाम मधु गेवाली हो उहाँ गुल्मीबाट नेपालगञ्ज जानुभएको थियो उहाँले सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनमा होम्नुभएको रहेछ त्यसबेला उहाँको बसोबास नेपालगञ्जको सुकुम्बासी बस्तीमा थियो उहाँ विराटनगर आउने र म पनि नेपालगञ्ज गइरहने दोहोरो आवत जावत निकै हुन्थ्यो नेपालगञ्ज जाँदा भारत नटेकी नेपाल भित्रीबाट जाने पहिलो बसको यात्रु हुने अवसर पनि मलाई प्राप्त भयो भालुबाङको बाटो हुँदै गयो बाटो त्यति राम्ररी बनेको थिएन थुप्रै ठाउँमा पहिरो गएको थियो बाटोमा ड्राइभरले बुटबल नेपालगञ्ज जाने यो पहिलो बस हो घरमा बाजुले नजानुस् त भन्दै हुनुहुन्थ्यो हिँडियो के हुने हो भन्दै थिए हामी यात्रीहरू त ड्राइभरकै भरमा हिँडिरहेका थियौँ उनी आफै पनि ढुक्क थिएनन् केही हुने हो कि भन्दै जसो तसो नेपालगञ्ज पुगियो नेपालगञ्जको सुकुम्बासी टोलमा पार्टीको राम्रो पकड थियो त्यहाँ हामीले पार्टी कक्षा चलायौँ र सुकुम्बासीको जुलुस पनि निकाल्यौँ यस क्रममा म पश्चिम धनगडीसम्म पुगेँ धनगढीमा पनि पार्टीको सानो सङ्गठन थियो म त्यहाँ पार्टी कक्षा चलाएर फर्किएँ यह नया संगठन बने धेम में जानेर नया घुलमिलने मौका मिलियो सुर्खेतपु त सा भेटर बुद्धिजीवी शिक्षक प्राध्यापक वकीलसंग अंतरसंवाद गरे